सुन्ने नेपाली है हेड सर विमल शर्माले शमशेरलाई वरपर केही डराए झै गरेर हेर्दै घरभित्र गर लगे साठीको आसपास पुगेको उमेर उमेरभन्दा बढी नै चौरिएको अनुहार र जसो फुली फुलिसकेको कपाल भएको चार फुट 6 इन्च जति उचाइ र झोलिएको छाला देखा परेर विगतको हृष्टपुष्टताको बयान गरिरहे जस्तो देहका धनी विमल शर्मालाई शमशेरले आज गहिरिएर हेऱ्यो नेपालीहरू वीर हुन्छन् अङ्ग्रेजहरू पनि नेपालीको साहसको करदार गर्छन् त्यसैले अङ्ग्रेजी पल्टनमा पनि गोर्खा भनेर नेपालीलाई भर्ती गर्छन् केटाकेटीमा शमशेरका हजुरबा शिवबहादुर सिंहले भनेको कुराको सम्झना भयो शमशेरलाई आफ्नो पल्टनी जीवन कथा सुनाउने क्रममा आफूले गरेको पराक्रमको कथा सुनाउँदा शिवबहादुर सिंह खड्काले आफ्ना पुर्खा र आफ्ना जातिकै वीरताका गाथा बालक शमशेरलाई धेरै पटक सुनाएका थिए त्यसबेला यी कथाहरू ऊ बडो चासोले सुन्ने गर्थ्यो तर हजुरबाको देहावसानपछि भने ती कथाहरू उसका हजुरबा सँगसँगै अतीतमै भिलीन भएका थिए हेडसर विमल शर्माका आँखामा आतङ्कका रेखाहरू देख्दा र उनको भावभङ्गीमा पनि डरत्रासका छायाहरू सलबलाएको देख्दा शमशेरले उसका हजुरबुवाले सुनाउनु भएको नेपाली वीरगाथा सम्झन पुगेको थियो हेट सर कति विघ्न डराउँछन् आफूले काम गरेर आफ्नै पौरखाना पनि यसरी डराएर कसरी बाँच्नु शमशेरको मनमा तर्कवितर्क आउँदै जाँदै गरे अस्ति हिरालाई तिमीले त्यसरी स्कुलमा छोड्न नहुने थियो नानी धन्न पो शान्ता गुरुआमाले हिरालाई रगताम्मै भएको देख्नु भएछ कुदाउँदै दे डिस्पेन्सरी पुर्याएर दबाई पानी गरेपछि पो घर गर पठाइदिएको नानीलाई त्यतिमाथि सबै कुरा भनी पठाउँदा पनि त्यो हिराको अनाहकमा टाउको फुट्यो विमल शर्माले शमशेरसँग गुनासो गरेका थिए सर कति लाछी कुरो गर्नुहुन्छ हो के त अब हामी यिनीहरूसँग डराएर हाम्रा नानीहरूलाई स्कुल पढ्न पनि नजाऊ भनेर घरमा थुनेर राख्नु त तपाईँ जस्तो मान्छेले हामीलाई पनि आट भरोसा दिनुपर्ने तर तपाई ता त अझै हामीलाई नै पो तर्साउनुहुन्छ हिराको टाउको फुटेकोमा भन्दा पनि हिरा जस्ता सबै हाम्रा नानीहरू अब कहाँ पढ्ने मलाई त्यही मात्र चिन्ता छ म त तपाईँसँग सरसल्लाह गरौँ भनेर पो आएको पढे लेखेको उमेरको पाको अनुभवी भनेर मान्छु तपाईँलाई सर शमशेरले एक किसिमले जङ्गिँदै जसो भनेको थियो बोल्ने क्रममा शमशेरले आवाज अलि माथिल्लो उचाइ पुग्न खोजेको थियो शमशेरका कुराले बिमल सरका अनुहारभरि डर त्रासका रेखाहरू तछाड मछाँड गरी डिरा बस्ने गरी आए विमल सरले हत्त नपत्त आफ्ना दुवै हातले जोडेर शमशेरलाई नमस्कार गरे त्यसपछि दाहिने हातको चोर औँलाले ओठ थुनेर चुपको संकेत गर्दै बिस्तारै बोले शमशेर नानी बिस्तारै बोलन नानी भित्ताको पनि हिजोआज कान हुन थालेको छ हेर मेरा तिन बहिनी बिहे गर्ने उमेरका छोरीहरू छन् म भित्र तिमी तिमीसँग जस्तो जवान रगत पनि अब छैन अस्ति भर्खरै पत्ताले स्कुलका एउटा सरले उनीहरूको विरोध गरेछन् त्यसै बेलुकी ती सरको भर्खरै बिहा गरेर ल्याएकी बेहुली बेपत्ता भई माइतपो पुगे कि भनेर खोज्न पुगे तर माइती रित्तै पाए बिचारा सर थानामा पुगे कतै के केही पत्तो लागेन नानी मलाई ती सरकी बेहुली मेरै छोरी थिए जस्तो लागेर पोलेर आउँछ उनीहरूसँग हामीले के गर्नु जङ्गली छन् जे पनि गर्छन् विवेक छैन आमा दिदी बहिनी केही पनि भन्दैनन् नानी बिमल सर भक्का निएर आए र कहाँ कहाँ रुन लागे शमशेर अभाग भएर बिमल सरलाई हेरिरह्यो साठी वर्षे बुढा छ वर्षे बालक चाहिँ रोएँ होइन सर हामीले के गर्ने अब मैले त्यो कुरा मात्रै भनेको यति विघ्न यिनीहरूले अत्याचार गर्दा पनि हामी चुप बस्नुहुन्छ त शमशेरले बुढा रुन बन्द भएपछि भनेको थियो तर बुडाले केही जवाफ दिएनन् शम्शेरले जवाफ पर्खिरह्यो निकै बेर त्यसपछि उसलाई बिमल सरसँग कुरा गर्नु भनेको बाह्र वर्ष सुकेको इनारमा बाल्छी हालेर पानी झिक्ने प्रयत्न गर्नु सरह लाग्यो सर चिन्ता नलिनुहोस् केही के हुँदैन केही परे मलाई सम्झनुहोस् शमशेरले त्यहाँबाट उठेर हिँड्न लागेपछि विमल सरको अनुहारमा हेरेर भनेको थियो नसोची बोलेका हरफहरूमध्ये शमशेरले पछिल्लो हरफ केही परे मलाई सम्झनुस पुनः मन मनमा दोहोऱ्यायो साँच्चै म के गर्न सक्छु त उसको मनले आफैभित्र आफूलाई खोतलिरह्यो ठुल्लानी ठुल्लानी आधी रातमै सिङ्गे दाजुको आवाजले शमशेरको निन्द्रा खोल्यो एकैछिन ऊ अर्धनिद्रामै रह्यो रात बिरात कसैले बोलायो भन्दैमा एकैपटकमा बोल्नु हुँदैन तिन पटक, पटक बोलाउँ दिनु चौथो पटकमा मात्र बोल्नु उसकी आमाले बाल्यकालदेखि बारम्बार भन्दै आएको कुरा शमशेरले झट्ट सम्झ्यो त्यसैले कान थापेर उसले सुनिरह्यो र चौथो पटकमा जुरुक्क उठेर ढोका खोल्न पुग्यो तर अँध्यारै भएको कारण टर्च लाइट लिन ऊ पुनः आफ्नो सिरानीतिर पुग्यो के भयो किन उठेको के पेट बिसन्चु भयो सुनकेसरी भने भर्खरै मात्र बिउजेकी थिए बाहिर सिङ्गे दाजु आछन् शमशेरले भन्यो टर्च फेला परेपछि टर्च बालेर घडी हेर्यो. रातको दुई बज्दै रहेछ सुनकेसरी पनि मनमा नाना भाँतेका अनिष्टका कल्पना जन्म लोग्नेसँगै ढोका खोल्न पुगी नानी सर्वस्व गरे पातकीले ज्यान बचाएर आउँदैछु निन्द्राको सुर थियो दुई ओटा वस्तु खोले अरू सबै भुसुक्कै भयो होलान। सिङ्गे दाजु पिँढीमा बसेर टाउकोमा हात राखेर रा बोल्यो शम्शेरले केही सोधेनन् सिङ्गे दाजुलाई एकैछिन हेऱ्यो मात्र त्यहीँ भएको एउटा मुढामा शमशेर र अर्कोमा स्वास्नी चाहिँ थ्याच्छ बसी कोही बोलेका थिएनन् मलाई तिनै दुईको कर्तूत जस्तो लाग्छ आज पनि बिना बित्ता अत्तो थापेर दागा धर्दै निस्केका थिए कान्छा र मानबिरेलाई अधिकारी बाका घरमा खबर गरेर आगो निभाउँदै गर भनेर म दौहुडिँदै आएको सिङ्गे दाजुले केही दिन अघि कोर्टमा दुध ठेक्का गरेर लिन आउने उनै दुई भोटेका कुरा सम्झाउन खोज्यो तर शम्शेरले कुनै प्रतिक्रिया जनाएनन् हे भगवान् के सबै दशा अब हामीले नै भोग्नुपर्ने भयो विचारामुख प्राणीहरूको के दोष थियो र कत्ति सकस पर्यो होला आगोमा सल्कदा कलिला बाछा र बाछी पाडा र पाडी पनि बाँकी रहेनन् होला दाजु सुनकेशरीले पिरिएर भनी तिमी चुप्ला ग तिम्रो यहाँको माया पिरतीले तिनीहरूलाई बचाउन सक्दैनन् बेकारको गफ किन गर्छौ शम्शेरले स्वास्नीलाई हकार्ययो मिना सिद्धिको हकाराई पाएर सुनकेशरीको मुख बन्द भयो एकछिन त्यहाँ बसेपछि सुनकेशरी उठेर आफ्नो कोठामा गई मौनताबीच शमशेर र सिङ्गे दाजु केही बेर त्यहीँ बसिरहे शमशेरले स्वास्नीलाई हकारेको सुनेर सिङ्गे दाजु पनि झनै चुप लाग्नु स्वाभाविक थियो दाजु तिमी पनि गएर सुता अब अहिले डेढ दुई घन्टा लाग्ने उकालो बाटो त्यहाँ हामी पुग्दा पनि केही काम छैन भोलि सबैले जानुपर्छ शमशेरले सिङ्गे दाजुलाई नरम भएर भन्यो र आफू पनि आफ्ना कोठातिर लाग्यो बिस्तारामा ऊभन्दा अघि नै पुगेर ढल्किएकी थिए सुनकेश्री निधाउने कुरै भएन ऊ पनि बिस्तारामा ढल्कियो ऊ बिस्तारामा पुग्नासाथ सुनकेश्रीले उपट्टि ढाड फर्काई रिसाई मैले दुनियाँको रिस उसलाई किन झाड्नु पर्यो तर ऊ नै मेरो नजिक हो उसलाई त्यति भनेरै त केही आराम भयो मलाई शमशेरले मन गुन्यो रिसाएकी स्वास्नीलाई फकाउन अंगालो हाल्यो शमशेरले सुनके के श्री पनि लोग्नेको अङ्गाल्न आएको हातलाई समातेर आफ्ना गालाले थिचेर सुती यो मलाई बुझ्छे कति माया गर्छ शम्शेर ढुक्क भयो त्यसपछि उसको आँखामा गोठ आगो दुध गर्ने आउने भोटे आउन लाग्यो यस्तो आधार हातमा दाजु त्यत्रो बाटो कसरी आयो होला उसको जीव ज्यान पनि आज बित्न सक्थ्यो शमशेरको मानसपटलमा सिङ्गे दाजुको चित्र उभियो सिङ्गे दाजुको जन्म शम्शेरकै घरमा भएको थियो लोग्ने परेपछि अलपत्र परेकी सिङ्गेकी आमालाई शम्शेरका हजुरबुबा शिवबहादुर सिंहले आफ्नो घरमा आश्रय दिएका थिए त्यस घरमा प्रवेश भएको महिना दिनमा पनि नपुगी सिङ्गे जन्मेको थियो सिङ्गेको नवारणको नाम कसैलाई थाहा छैन सायद स्वयं सिङ्गेलाई पनि थाहा छैन सिङ्गेका निधारमा दुई छेउमा जन्मैदेखि दुईवटा टुटुल्का देखिएका थिए ती टुटुल्का ठिक्क वस्तुका ठुला सिङ जस्ता देखिन्थे त्यसैले शमशेरका हजुरबुवाले बाल्यकालदेखि नै उसलाई सिङ्गे भन्न थाले अन्तत सिङ्गे सबैको सिङ्गे र सिङ्गे दाजु नै भयो सिङ्गे चार पाँच वर्षको भएको थियो सिङ्गेको मामा उनीहरूलाई खोज्दै आइपुगेको थियो घरमा सिङ्गेकी हजुरआमा रोइरहेकी छ भनेर सिङ्गेकी आमा र सिङ्गेलाई सँगै लान खोज्यो माइत जानको लागि सिङ्गेकी आमा झट्ट नपट्ट तयार भई तर सिङ्गे जान मानेन आमा चाहिँले साथै लैजान लाख प्रयत्न गर्दा पनि ऊ विफल भई अन्तमा सिङ्गेलाई यहीँ छोडेर ऊ भाइसँग माइत गई त्यसपछि आमा चाहिँ फर्केर आइन सिङ्गेले पनि आमा भेट्न मन गरेन केही वर्ष अघि साम्चीबाट मामा चाहिँ फेरि आएको थियो पटक उसले सिङ्गेलाई उसकी आमा बीतेको खबर सुनायो सिङ्गेकी हजुरआमा अझै बाँचेको कुरा पनि मामाले सुनाएको थियो अनि हजुरआमाको घेडघिचो नातिको मुख हेर्ने भएको कुरा पनि मामाले सुनायो अर्थात् मामा चाहिँ सिङ्गेलाई आफूसँगै साम्ची पुगेर मरणासन्न हजुरआमालाई भेजेर आउन कर गर्यो मामा रोएको देखेर भर्खरैको मातृ शोकमा डुबेको सिङ्गेले साम्ची जाने विचार गर्यो शमशेरका बाबुआमासँग बिदा मागेर सिङ्गे साम्छी पनि गयो तर मावालीमा एक साता मात्रै बसेर ऊ फर्केर आयो शमशेरका बुबा गोपाल सिंह र सिङ्गेबीच चार पाँच वर्षको मात्र फरक थियो गोपाल सिंह र सिङ्गे बालसखा थिए गोपाल सिंह सिङ्गेलाई आफ्नो सहोदर भाइ जस्तो स्नेह गर्थे सिङ्गेलाई पनि गोपाल सिंह मालिक भएर पनि आफ्नै दाजु हुन् जस्तो लाग्दथ्यो मावल पुगेर आएको सिङ्गेलाई आए, त्यसबेला गोपाल सिंहले सोधेका थिए ए सिङ्गे त किन मावल धेरै दिन नबसी आइस त्यहाँको भाषा खाना र मान्छे पनि मलाई अचम्मको लाग्थ्यो त्यस्तो परचक्रे ठाउँमा कसरी बस्नु मालिक मलाई त गएकै दिन फर्कन मन थियो तर बुढी हजुरआमा नारीमा च्यापेर समातिर रुन्थिन् र बडो मुस्किलले यति दिन बसेर आए सिङ्गेले भनेको थियो हुन पनि सिङ्गे दाजुले कहिल्यै घर छोडेर गएका थिएनन् सिङ्गे दाजुलाई आफ्नो यो घर बाहिरको दुनियाँसँग कुनै सरोकारै थिएन यो हर्कली खत्रिकी छोरी हो गोपाल सिंहले कोक्रे गाउँमा आफै गएर मागेर सिङ्गे दाजुको बिहे गरिदिएका हुन् दुबईका असीम मायाप्रीति पनि छ तर उनीहरूको सन्तान भने जन्मेका छैनन् खोर में कुखुरा बासे शमशेर तंद्रा बिउिंगशेर बिछना बाक उठ्य सुन केसरी बिछौनामें नेपाली साहित्य आवाज को